अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि शुभ प्रभाव दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभबिहानीमा तपाईँलाई स्वागत छ दर्पण पारीका मित्र रिजनसँगै मसु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको www.radioarpan.com.np बाट पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ कार्यक्रम शुभ बिहानीको यो प्रहरलाई लिएर हामी हरेक दिन आउँछौँ बिहान आठ बजेको समयपछि आठ भइसकेपछि तपाईँसँग करिब करिब आठ दससम्म यो बिहानीको प्रहरलाई लिएर हामी शुभ बिहानीको प्रहरलाई लिएर उपस्थित हुने गर्छौँ यो प्रहरमा रहेर हामी आजको तिथिमिति आजको दिन तपाईँको के कस्तरी हुनेछ राशिफलबाट अनि आज रेडियो अर्पण एक सय चार थप्लो पाँच के कस्ता कार्यक्रमहरू का प्रसारण भइसक्यो र के, के का, कस्ता कार्यक्रमहरू का प्रसारण हुन बाँकी छ सोको बारेमा जानकारी दिने गर्छौँ तपाईँलाई हामी र लागौँ अब हामी आजको तिथिमितितर्फ आज मिति विक्रमसम्म दुई हजार एकात्तर साल असार महिनाको एक गते आइतबार तदनुसार दुई हजार चौध जुन पन्ध्र तारिक असार कृष्णपक्ष द्वितीय तिथि बिहान पांच पचपन्न बजे उन्त तृतीय तिथि पूर्वाकाष्ठ नक्षत्र बिहान एघारह बजे पांच मिनट उपरांत उत्तर साढ़ नक्षत्र ब्रह्म योग रात दस बजे एक मिनट उपरा इंद्रियोग वनकरण आनंदी योग में शुभ योग चंद्रमा धनुराशि दिवसो चार बजे एक चालीस बजे उपरांत मकर राशि उद्योग बेला बिहान छ चालीस बजेसम यो त भयो आजको तिथि मिथि तपाईँलाई मैले जानकारी गराएँ अब हामी लाग्छौँ आजको दिन तपाईँको के कस्तारि विदित हुँदैछ राशिफलतर्फ राशि मेष राशि हुनेहरूको आजको दिन धर्म कर्ममा कमाउने समय परेको छ सफलता हात लाग्ने समय आएको देखिन्छ मेष राशि हुनेहरूको आजको दिनमा वृष राशि हुनेहरूको आजको दिन नयाँ वस्तुको सृजना हुनेछ बौद्धिक काममा लगानी होला काममा अति नै राम्रो योग परेको देखिन्छ दिनमा मिथुन राशि मिथुन राशि हुनेहरूको आजको दिन नोकरीबाट प्रगति हुने समय छ मनोरञ्जन र खानपिनमा समय बित्नेछ मिथुन राशि हुनेहरूको आजको दिनमा कर्कट राशि कर्कट राशि हुनेहरूको आजको दिन जिद्दी गर्ने बानी राम्रो नहुने आत्मबल वृद्धि होला कर्कट राशि हुनेहरूको आजको दिन सिंह राशि हुनेहरूको स्वास्थ्यमा समस्या आउने देखिएको छ खानपिनमा ध्यान पुर्याउँदा राम्रो होला कन्या राशि कन्या राशि हुनेहरूको आजको दिन तपाईँका लागि त्यति राम्रो नरह नरहला समयको सदुपयोग गर्नुहोला समयको सदु उप प्रयोग गर्नुभयो भने अवश्य पनि आजको दिन तपाईँको राम्रो देखिएको छुला राशि तुला राशि हुनेहरूको आजको दिन सामाजिक काममा सहभागी भइ नै छ ठुलो उपलब्धि हात लाग्ने योग परेको देखिन्छ तुला राशि हुनेहरूको आजको दिन राशि हुनेहरूको आजको दिन माया प्रेममा समय व्यतीत होला सामाजिक काममा सहयोग भइनेछ वृश्चिक राशि हुनेहरूको आजको दिनमा धनु राशि धनु राशि हुनेहरूको आजको दिन, दिन निर्माण कार्यमा लाग्दा राम्रो होला बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ धनु राशि हुनेहरूको आजको दिन मकर राशि विवाद हुने सम्भावना धेरै छ काम गर्नुहोला मकर राशि हुनेहरूको आजको दिनमा कुम्भ राशि कुम्भ राशि हुनेहरूको आजको दिन विभिन्न व्यक्तित्वहरूसँग भेटघाट हुने समय परेको छ मनोरञ्जनमा समय खर्च हुने योग परेको छ आज र अन्तमा मिन राशि हुनेहरूको आजको दिन रमाइलो समय रहेको छ खुशीको खबरले मन प्रसन्न रहला मिन राशि हुनेहरूको आजको दिनमा राशिफलले जी जस्तो भने तापनि तपाईँ आफ्नो काममा आफ्नो कर्ममा एकदमै मन लगाएर अगाडि बढ्नुहोस् अवश्य पनि तपाईँ सफल रहनु हुनेछ तपाईँको आजको दिन राम्रोसँग वितृत होस् हामी यही कामना गर्छौँ र यो त रह्यो आजको दिन तपाईँको के कसरी वितृत हुँदैछ र हुनेछ सोको बारेमा जानकारी मैले दिएँ राशिफलबाट र अब हामी लाग्छौँ आज रेडियो अर्पण एक सय के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो र के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छ सोको बारेमा जानकारी दिनेतर्फ यो समयमा तपाईले सुनिराख्नु भएको छ शुभबिहानीको प्रहरलाई शुभबिहानी लगतै तपाईँले आठ दस बजेबाट नौ बजेसम्म पुराना नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ नौ बजे र नौ पन्ध्र बजेसम्म तपाईँले नेपाल बानी समाचार सुन्न सक्नुहुनेछ नेपाल बानी समाचार लगतै तपाईँले कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको साथमा तपाईँलाई साथ दिन म उपस्थित हुनेछु दस बजेको पालो रहनेछ अर्पण समाचारको दस बजेको अर्पण समाचार लगतै दस पन्ध्रबाट एघार बजीसम्म कार्यक्रम लोकझन्कारको पालो रहनेछ लोकझन्कारमा तपाईँलाई साथ दिन सहकर्मी रामु आचार्य आउनुहुनेछ एघार बजी अर्पण खबरको पालो रहनेछ अर्पण खबर लगतै तपाईँले कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ एघार बजी एघार दस दसबाट बाह्र बजीसम्म सहकर्मी सुजिता र रा राजन आउनुहुनेछ तपाईँलाई साथ दिनको लागि बाह्र बजे नेपालवाणी समाचार नेपालवाणी समाचार लगतै तपाईँले करिब करिब एक बजीसम्म बलिउड फोल्डर सुन्न सक्नुहुनेछ शा, पुरानो गीतहरू रहनेछ र एक बजे अर्पण खबरको पालो अर्पण खबर लगतै एक दसबाट दुई बजीसम्म कार्यक्रम अर्पणको चौतारी तपाईँलाई साथ दिनको निम्ति राजन अनि म स्वयम् उपस्थित हुनेछु र दुई बजी अर्पण समाचारको पालो रहनेछ दुई बजीको अर्पण समाचार सके लगतै तपाईँले अर्पण समर्पण सुन सक्नुहुनेछ रामु साथमा तपाईँलाई उपस्थित हुने हुनेछ र म तपाईँलाई साथ दिनको लागि उपस्थित हुनेछ तिन बजेको पालो रहनेछ नेपाल समाचारको नेपालवाणी समाचार, नेपाल समाचार लगतै तिन पन्ध्रबाट चार बजीसम्म टब दीपकको पालो रहनेछ तपाईँलाई साथ दिन सहकर्मी रजनदिल उपस्थित हुनुहुनेछ चार बजेको पालो रहनेछ अर्पण खबरको चार बजेको अर्पण खबर लगतै तपाईँले बाट 5 पाँच बजीसम्म कृषि चौतारी सुन्न सक्नुहुनेछ रामु अनि साथमा उहाँ तपाईँलाई साथ दिन उपस्थित हुनेछु <्याँगा> पाँच बजीको पालो रहनेछ अर्पण बुलेटिनको अर्पन बुलेटिन सकिए लगतै पाँच तिसबाट छ बजीसम्म मा, जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ र छ बजेर छत्तिस बजीसम्म बजी नेपाल वानी समाचार नेपाल समाचार लगतै तपाईँले छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको पालो रहनेछ सु अर्पण शुभचासको अर्पण शुभचासमा तपाईँलाई साथ दिनको निम्ति सहकर्मी रामु उपस्थित हुनुहुनेछ साततिसबाट आठ बजेसम्म साझा खबरको पालो रहनेछ आठ बजेको पालो रहनेछ नेपाली समाचार आठ पैँतालिसबाट नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र नौ पन्ध्रबाट दस बजीसम्म पालो रहनेछ साझा शा सवाल बिबिसी नेपाली सेवाको पालो अनि त्यसपछि दस बजेको पालो रहनेछ नेपाल एफएमको समाचार दस पन्ध्रबाट एघार बजीसम्म तपाईँले खुल्दोली डट सुन्न सक्नुहुनेछ र खुलदोली डट कम हामी विश्राममा जानेछौँ विश्राम लगतै भोलि बिहान हामी चार बजे प्रभात बानी सँगसँगै तपाईँलाई हामी भेट्नको निम्ति उपस्थित हुनेछ श्री भगवत प्रवचन मला के साथमा चार बजे पांच बजेसम रहने पांच बजे पाँचतीसम को पालो रहने पांच तीस पांच पचपन्न बजेसम प्रभात बणी तेस पच्चीस छ बजी को पालो रहने सीआईएन को साझा खबर सीआईएन को साझा खबर लगते छत्तीस वाणी बहसको समय रहनेछ सात बजे अर्पण स्थानीय समाचारको पालो अर्पण स्थानीय समाचार सके लगत्तै सात पन्ध्रबाट तपाईँले सात तिस बजेसम्म बिबिसी नेपाली बिहानी सेवा सुन्न सक्नुहुनेछ सात तिसबाट आठ बजेसम्म स्वास्थ्य सरोकार तपाईँले सुन्न सक्नुहुनेछ तपाईँलाई साथ दिनको निम्ति सहकर्मी धुर्भ आउनुहुनेछ र पुनः हामी भोलि बिहान आठ बजी शुभ बिहानीको नौलो प्रहर लिएर हामी उपस्थित हुनेछौँ त रह्यो आजको दिनमा रेडियो अर्पण एक सय चार थप पाँच मे खर्चबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन बाँकी छन् र के कस्ता कार्यक्रमहरू प्रसारण भइसक्यो सोको बारेमा तपाईँलाई मैले जानकारी गराएँ र अब हामी लाग्छौँ आजको जन्मदिन पर्ने तपाईँ सबैजनालाई शुभकामना दिनेतर्फ आज तपाईँको जो जिस को जन्मदिन पड़े तब सब जान मेरे व्यक्तिगत तर्फब रेडियो अर्पण एक सौ चार ठुप्लो पांच मेकर्स को तर्फबना दिन चाहौ र आज शुभकामना का शब्द शुभकामना दिने हमें कसई को नाम फेला पारे तभी जो जिस आजको जन्मदिन परेको छ पुनः एकपटक तपाईँलाई धेरै धेरै शुभकामना दिँदै आजको शुभ बिहानीको यो प्रहरबाट यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै दे प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनु हुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै दे म तपाईँकै मित्र दिपेन्द्र पनि छुट्टिन्छु हस्त नमस्कार